एउटा उखान भन्छ कि तिर्बाट आँसु आयो सुस्नुको बातले बुझ्दिऊ अरे के खालीम्रो भागमा चाहिँ शून्य पाँच सय बत्तिस र शून्य छपन्न पाँच सय तेत्तिस भाइको लागि आज हामी एउटा टपिकमा कुराकानी गर्छौँ तपाईँले सबभन्दा धेरै माया कसलाई गर्नुहुन्छ होइन र अर्को कुरा फेरि यहाँनिर एउटा छ के छ भनिदिऊ र तपाईँले सहीँ सम्झँदाखेरि मात्र दुईजनालाई सम्झाउन सक्नुहुन्छ त्योभन्दा हैन गर्नु के छ त के छैन सुमदा लागेको थियोको बानी नै अर्कै पनि एकदम ठिकै छ त आइपुग्नु कसरी हजुर मेरो भइसक्यो हजुरको भइसकेको होला दुईजनाको सायद हजुर मैले त अब हिजो भएको मान्छे बेलुका धेरै भात खाने सपना देख्नुभयो एकमाना भात चकै है त भएन देखेको भए त भन्नै मिल्थेन नि त्यही त नदेखिसकेपछि जे भने पनि हुन्छ अरे कि होइन साँचो कुरो अलिकति बङ्गाएर बोल्नको लागि गाह्रै हुन्छ सा, नदेखिसकेपछि साँचो सच्याउने काम छ नि त रेडियो रेडियो रेडियो रेडियो त होइन है अनि शीघ्र स्वास्थ्य लाभको कामना हामी पनि गर्छौँ र शीघ्र स्वास्थ्य लाभको कामना गरेर अलिकति टेन्सन लिने तपाईँको आफ्नो मान्छे त छ होला नि नमिलेर मात्र हो भनिदिन्थेन्ड बाबु होइन होइन होला होइन होला निलोमजी नामै यस्तो राम्रो छ नाम राम्रो भइसकेपछि होइन Mm, साथी बनाउन त एकैछिनमा रिसाउँछन् छुट्टी हाल्न खोज्छन् एकैचोटि अलिक अप्ठ्यारो हुन्छ कहिले काहीँ गाह्रो हुन्छ मलाई पनि आफ्नो आफ्नो आफ्नो मान्छेले माया गर्न लाग्यो लभ गर्न लायो भने चाहिँ खाना पनि भुलिदिन्छ होइन निलोमजी त्यस्तै नभन कि टिकाउ पनि हुनु नि लभ भनेर लभ मात्र भनेर हुन्छ क्या नयाँ प्रेमकै लागि खाने नखाने भन्ने त कुनै ठाउँमा लेखेको लाग्दैन जति युवाहरू छ नि युवाहरूलाई चामलमा बिहा त भइहाल्छ नि होइन निलमजी पढ्नुहुन्छ होला त्यसो भए औछको कुरा दिइरहेको भन्ने भयो हजुर चामलमा बियाह भइहालछ हो कि हैन ल भन्नुस् त हजुर त १००% नि तर म चामलको बियाह नि मन खोजेको त होइन हैन हैन है त्यसो कुरा गरिरो छ फेरी माथि तान्नु प्रयासै नै गरौ है हजुर एनिङो अब लास्टमा दुई जनाला मात्र आउँछन पार्छ म पहिले सम्झिदिन दुई जनाला भन्ने भयो म सम्झिदिन म कसैलाई तपाईले मलाई अखेर पार्नु भयो मलाई थाहा थियो हाम्रो निरञ्ज यसरी नै रिस गर्नुहुन्छ भनेर सम्ले यस्तो भनिराथे हैन किनकि अब फ्रेन्डहरू मन लाग्छ कुनै मिलाउनु पर्छ नि सर्टकटमा तपाईँले दुईजनालाई सम्झाउनुहोस् ए हो र ल त त्यसो अब त हजुर नमस्कार बिदा माग्छु मलाई के भन्नु नि मान्छे होइन त्यस्तो मलाई केही नेगेटिभ अब दुईजना सम्झिने मेरो नै छैन हुनुहुन्छ म पनि भन्नु सर मिनट सेकेन्ड हुन्छ भोलि हजुर तपाईँको लागि धिकारी कल गर्नु थियो दुईजनालाई मात्र हो कि हामीले सम्झाउनुपर्ने भनेर तपाईँले कल नगर्नु होला त्यस्तो चाहिँ होइन जेरो फाइभ सिक्स फाइभ सिक्स थ्री थ्री थ्री टू एन्ड फाइभ सिक्स थ्री थ्री थ्री थ्री गोल हान्डमा कल गर्नु होला अब देख्नु भएको छ मङ्गलबार तपाईँले मात्र दुई जना होला समजना सकनु। नेपालीमा भन्ने भालै मेरै रहेछ भने कस्तो कस्तो लाग्यो के मलाई। सो so, अलेक्सिन्सिपछि भन्दा पनि के फरक पर्दैन है। रेडियो अर्फोन एक्ससी आर्टेबल बान्स मेगा हुम्स माजोस फ्रिजेस सुनि रोहन बाइक उसु गईसाथै लाइनमा प्रतीक्षा। हेलो। हेलो दाजु नमस्ते। ओ नोस्कर केसो हालको हो भन्या के? एकदम ठीक छ दिदीलाई पनि नमस्ते है। बोलदिनु न। गणकको पढ्न आछ के हो भन्या के? के खाना दिनु भएको रहे आज दिदीलाई? मैले। मैले के पनि दिएको छैन। हिजोरा भेट्न बागेको भए के के बु दिन्थ्यो है। के त नि हाम्रो दिदीलाई मैले कस्तो गर मिस गरिरछु। त मिस गर्नु भएको दिदीलाई? हो नि। मिसकल चाहिँ न गर्नुभा फेरि है। आहा म त त्यस्तो मिसकल गर्ने मान्छे हैन। मिसकल गर्ने बानी राम्रो पनि त हैन नि है। हो नि। उहु फेरि कुरो मिलाएको दुई जनाले हेरो न गाठ्यो। के टिक टिक यो कुरो मिल्छ के सब तिमीलाई थाहा छैन। त्यो हैन यहाँ त पछवाद हो नि त त्यसो। विष्णु दाई डिसिन इजी के? धेरै <laughs> anyway, <laughs> <ना शांगी। laughs> <laughs> कुरा अगाडि नबढाउनु फेरि अर्को कुरा आउँछ <laughs> <laughs> भेटघाट हो सोधि अनि के छ अरू हाल खबर के गर्नु म काटिङ गर्छु। आइ काटिङ गर्नुँछ के? म कपडा सिलाउँ नि। ए, मलाई <laughs> <laughs> मा त के मान्छे काटिङ हो कि भनेर। म त के मान्छे काटिङ गरि मान्छे हैन नि त नि दा दा। हैन काटिङ गर्छु भनेपछि त फेरि धेरै अर्थहरु लाग्न सक्छ के। हैन त्यस्तो मान्छे काटिङ गर्ने ठाउँ पनि छरगथै है। आ द मलिउला सबै सुनि असाइन सुमल मात्र थालेछ फेरी क्यूआ हैन भन्न खोजे त्यतै छैन र त के रे हाम्रो शान्तिजीले त्यो कुरा सुरु गर्नु भयो छ कि भनेर सोधे हामीले आ तिमीले अन्त देखियो भने हैन हामी त कपडा कटिङ गर्ने हो त्यो कपडा कटिङ गर्ने हो मान्छे कटिङ गर्ने मान्छे हैन है ओहो फेरि आरुब लगाउनु भयो कस्तो आरुब लगाय केस्तो गर्न पाइदैन है हो र ओके शान्ति हजुर अरु के छ हालखबर एकदम ठीक छ खान्बिन भ आ खान्बिन भइसक्यो हजुरहरु भयो हाम्रो पनि भयो नि त को ने ने ने। खाना नेपालीको एउटा पहिचान के छ त फेरि पायो भने अलगत्रो पनि खान्छ नसोस्ला चाहिँ अनर्थ नलिनु होला सबै कुरा हासी मजाक भदै था हुन्छ नि ईशानती जी हल्ला एउटा बिरा सोचछु एउटा <laughs> ग्रा सोचछु म तपाईलाई हजुर सबभन्दा बडी माए कसलाई गर्नुहुन्छ बडी माए म मा त सबैलाई गर्छु फेरी बडी माए कसलाई भने सोध््या सब नि सबैलाई त जोली पनि गर्छ नि सबैलाई मैले पनि गर्छु हैन सबले स्पेशल वान भन्ने कुरा हुन्छ कि ए सम वान भन्नु भयो सम वान स्पेशल वान कोला कोही पनि न हैन रेडिअर पनलाई थ्याङ्क्यु थ्याङ्क यू थ्याङ्क यू थ्याङ्क यू है त चान्ति ल अब दुईजनालाई मात्र सम्झनुहोस् तपाईँ रिसाउनु न कि अनि अझ अर्को कुरा है रिसाउँदा त त्यसै राम्रो गीत Bye bye Santi korag baa the call gun baa gatu you no maile gura gani ra technical soba baa bishnu jiwa vaa vaat pratiksha som dabaa ko saath ma san hai yo ramaina bhairacha san dui jana matra samjhin bhanne pratiksha ta naacheko naachei naacheko naachei naacheko naachei san yo git basaba ta vaa ko lagi uthagi suru ma hamiraa gdai chhau so la chit call you battle love it for sake ta kan badhyo Na sha charyo rang roop le bhayal bhaye afai marmae chanchal bho manyo chanchali chanchali chanchali every time i come to your eyes my heart becomes a I'm looking to your eyes my heart beats comes alive tell me she rise darling I love you baby yeah yeah, yeah. it's love the love i feel for you जुग जुग कियो बर नाखोचा, बाचा तन्ने मन लाए छुदा जुग जुग कियो बर नाखोचा, बाचा तिमले छुदा के युग जू या हू आमला आमला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 हजुर पूर्वी चितवनकै ठुलो र एकमात्र विश्वासी लोक आज पनि हामी तपाईँसँग रमाइलो कुराकानी गरिराखेका छौँ र आउन चाहनुहुन्छ हामीसँगै रमाइलो गर्न चाहनुहुन्छ भनेदेखि दुईवटा बाटो तपाईँको लागि खुल्लै छ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिस आउन सक्नुहुन्छ र तपाईँसँग रमाइलो कुराकानी हामी गर्ने नै छौँ प्रयोगमा रहेर अघि प्रोग्राममा आज हामी तपाईँलाई विशेष गरी सोधिरहेका छौँ तपाईँले सबभन्दा बढीमा कसलाई गर्नुपर्छ त होइन त्यो प्रश्न छ सँगसँगै तपाईँसँग रमाले घर गाह्रो रहनेछ र तपाईँले दुईजनालाई मात्र सक्नुहुनेछ आजको यो श्रृङ्खलामा आएको छ मङ्गलबार श्रृङ्खलामा छौँ जसले स्वागत गर्नुपर्छ हेलो नमस्कार मोकोराकबाट नमस्कार मुस्कान, मुस्कान. आज को के छ अ सबै ठीक छ भन्नु बर <laughs> आनी आज घरको अ हाम्रो पनि एकदम ठीक छ कतिको आउँछ रास्नालाई के भन्नु बा कतिको आउँछ आलि आलि मुस्कान है आज अनि कतिको दिहिन्छ मुस्कान कसे कसे आलि धेरै दिन नि पर परेनंदा धेरै नदिनुस है फेरि लट्थे भ्याले सबै राम्रो भयो है सबै आयो भने घरमा पालेर राख्न सक्नुहुन्छ फेरि सबै पछि आयो भने घरमा पालेर राख्न सक्नुहुन्छ पछि सोच्ने कुरा है फेरि मुस्कन त धेरैलाई नदिनुहोस् मात्र एउटा है जसले तपाईँको जिन्दगी चाहिँ एकदमै खुसी रहँदैछ है खानपिन भाउ एकदम हाम्रो पनि भयो अनि त्यति डिग्रीले गए कि भएन पेट्रोलमा लाग्यो प्रतीक्षाले कहाँ खाना खानी मान्छेले खाना नखाए जस्तो छ नि केको के भयो नि के अहिले चाहिँ त्यही भयो हैन मैले पनि खाइसके मैले कुरा गर्दैछु म भनेर भन्दिन अगाडि बढाइहाल्छु नि अब के गर्ने हैन अ वाला अनि एनीवे मुस्कान जी हजुर हाम्रो दिनहरु कसरी बितिरहेछन् त दिनहरु त यो बस्ि बस एते हिन्ने उठ्ने ढुलने खाने बस्ने यो गर्नकोति ढुलनु हुन्छ पानी पानी पर्छ भिज्नुन्न त ढुल्दा खेरि यार, खाड़ी खाड़ी को 90 टी डिग्री छ होइन प्रतीक्षाले कालो जसमा लाएर हेरेर हो कि मलाई मान्छे मैले घाम पनि नदेखिया भन्नुहोस् तपाईँले सबभन्दा बढी माया स्ट गर्नुहुन्छ नि एउटा कि मैले एउटा कहानी सुनेको थिएँ कि एकजना केटा एउटा केटी केटीलाई भन्ने गएछ है त्यसपछि अनि केटीले सोधेको छ कि तिमी मलाई कति माया गर्छौ भनेर सोधेको छ कि अनि केटीले के चाहिँ अब दिएको छ थाहा छ आफूलाई आफूलाई भन्दा पनि बढी माया गर्छौ भनेको छ कि केटीलाई के मलाई भन्दा पनि तिमीलाई धेरै माया गर्छु आफूलाई भन्दा बढी माया गर्छु भने मुस्कानले त्यस्तो भन्नुभएको त छैन भने सोध्नु होला आफैलाई मात्रै माया गर्नुहुन्छ है सबभन्दा बढी आफैलाई माया गर्नुपर्छ पहिला आफूलाई माया गर्यो भने बल्ल अरूलाई पनि माया गर्नु सकिन्छ है आफू बाँच्यो त माया पनि हुन्छ आफू बाँचेन भने के माया हुन्छ होइन आफू छ त जगत छ नत्र जगतको भसरी हुन्छ भन्थ्यो कि अब अन्तिममा दुईजनालाई मात्र डेडिकेसन गर्नु पाउनुहोस् ल गर्नुहोस् पर पर <laughs> <दूज़ी आफे लाएं। laughs> परे आफै तिर्छु भनेर मुस्का एकदमै धेरै मुस्का र तपाईँ पनि कल गर्न सक्नुहुन्छ कल गर्नका लागि नम्बर सुनेस त्रिसठी तिन सय बत्तीस र तिन सय तेत्तिसको लाइन खोला छ टेक्निकल सुपो आवाजबाट उनीहरूमा हामी दुईजना अर्को मान्छे सोन कुमार कल लाइन छ सुन्यो केन्छौँ सोलासित कोही मेरो भा बेनीको बजार जता हेर त्यही छ नजारा यसो धेरै नजर नलाउनलाई फेरि माया बस्छ मन संगमन बोल बाकी छा आखा आखा बोले मन संगमन बोल बाकी छा मन में छा मन में छपना हाथ माया माया हो जीवन को बाटो बाट ऊका ओराली हाथ माया सुस्केरा हाल में चौतारी देवराली तीन हई साथ माया की मिले छा ह्यूद बाकी बरखा खामे फोल बाकी ओके बेनदेखि बजार जत छ त्यही छ नज है के धेरै नजर्नु लाउनुहोस् फेरि माया बस्नुसक्छ है प्रत्यक्ष धेरै नजर नलाजर लाउने चलन चाहिँ छैन धेरै नजर लाउन होला फेरि नजर धेरै लायो भने घरबार बिग्रिन्छ अरे कि थाहा छैन मलाई त्यस्तै लगाए पनि छैन त्यही भएर नलगाऊ भने फेरि घरबारै बिग्रियो भने त टेन्सन हुन्छ नि त होइन मैले दुवै सन्डी रोहन भएको छु मिक्खो आवाजहरु पनि सबै के लागि सबै के लागि रेडियो 104.5 मेघौली सिन्चले चोनाइनमा रेडियो 1.com बाट हामीले सन्डी रोहन भएको छु प्रोग्राम जस्ट फ्राइ एनजी इजमेसो हामी हामी बिद माग्न पर्छ वैष्णजीले हात छोडउन भएको साथमा समर्थन गर्नुस् भनेया त हो के होइन हैन होला बिद मागनुस् भने है बिद मागनुस् भन्नुस् आफ्नो आत्मसम्मान गर्न चाहिनुस् हामी केही गल्ती गरे छैनौ है मैले सम्मान गर्नुभयो कि सो थैंक यू हामीले सम्मान गरिगुमा वैष्णजीला है जो जो साथी निलम अधिकारीस् सबै साथीहरूलाई धेरै धेरै धन्यवाद रोचौँ प्रतीक्षालाई मैले यसलाई गर्छु भन्ने छैन मैले सबैलाई बराबर इज इक्वल्स टु हो नि सबैलाई म आए मैले भन्न खोजेको कुरा थियो हैन सबभन्दा बढी माया कसलाई गर्छौ समवन एउटा एउटा माया मैले मैले मेरा मम्मीलाई गर्छु हो र त्यसो भए कोइफेरी सम्झनी भए हैन त्यो त हुँदैन कसैलाई रातो माया गर्ने कसैलाई सेतो माया गर्ने त्यो त भएन नि <laughs> उन उनको तिमले राम्रोसँग बुझ्छौँ धन्यवाद सल्लाह प्रतिक्रिया छन् भने जेरो जस्ट फर इन्जोयको आजको श्रृङ्खला अन्तमा औ विष्णुजीलाई धेरै धेरै है तपाईँलाई धेरै धेरै धन्यवाद छ है हामीलाई सहयोग गुण भएकोमा देखिको सहयोग गुण भएको थियो तपाईँलाई धन्यवाद दिँदै अन्त्यमा जब तिम्रो आँखामा देख्छु म आँसु सबै खुसी छन् रमाइलो गर्दैछन् आऊ नै पनि हाँसु